कालज नेपाली गीत हु को सविशेष प्रस्तुति आजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली आधुनिक संगीत को स्वर्ण कालमा समर्पित संस्था में सम्मानका साथ प्रस्तुत यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतमका साथ यो प्रस्तुता प्रकाश सामीको शालिन आमन्त्रण निपत्यका सहयोगी सुपल काफलेको कुशल संयोजनमा आज हामी विश्व चलचित्रको कुराकानी डिसेम्बर अठाइस उन्नाइस सय पञ्चानब्बे भन्दा सय वर्ष अगाडि अर्थात अठार सय कुराबाट हामी कुराकानी शुरू गर्दैछौ श बटौलीको बजारैमा चार पैसाको ला छैन शिरको स्वामी स्वर्गीय हुँदा घर बस्नेलाई थाहा छैन चर्चित लोकगीतको यो पंक्ति मुम्बईमा दिवंगत भएका आठ नेपालीहरूमा श्रद्धाका साथ यो श्रद्धांजलि अर्पण गर्दै आजको अजर अमर गीतलाई अघि बढ़ाउन अनुमति चाहन्छु नेपाली जहाँ गए पनि जता गए पनि सुख शान्तिले बाँचोस् भन्ने हाम्रो कामना हुन्छ तर जहाँ जता पनि नेपाली दुर्भाग्यले मरिरहेको देख्दा दुख पनि लाग्छ शोक सन्देश आज हाम्रो ट्वीटरमा उज्यालोको ट्वीटरमा लेखिएको थियो विश्वमा पहिलो सिनेमा भन्दा मान्छे हाँसे किन यसको लामो कथाको छोटो अंश अन्तिमा प्रस्तुत गर्ने नै छौं तर आज विश्व चलचित्र कसरी शुरू भयो त्यहाँबाट कुराकानी शुरू गरूं ईस्वी संबद अठार सय पंचानब्बे डिसम्बर अट्ठाईस का दिन फ्रांस को पेरिस को अत्यंत चर्चित होटल ग्रैंड कैफे बेसमेंट में करीब अस्सी भन्दा बी दर्शक का सामू पेल पटक आगस्त लुमेर रुई लुमेर दाजू भाई बनाये ए ट्रेन अराइवल टू स्टेशन नामक फिल्म दखाइन्न सैकेंड को अर्थात एक मिनट को हरारी फिल्म जिसमें संवाद थे ध्वनी थे न, मुख चलचित्र थियो अर्थात् अवाग चलचित्र थियो त्यो नै विश्वको पहिलो चलचित्र मानिन्थ्यो त्यो चलचित्रको छायांकन भयो इटलीको एउटा पत्थरको ठूलो डाँडामा जुन डाँडाको ढुङ्गा एकदम चिप्लो थियो त्यो ढुङ्गा प्रयोग गरेर चित्रकार मूर्तिकार मागल एन्जेलो मूर्ति बनाउथे र त्यही ढुंगामा सुटिङ भएको थियो विश्वको पहिलो चलचित्र ए ट्रेन अराइभल टू स्टेशन छप्पन्न सेकेण्डको त्यो सिनेमाले विश्वमा तहल्का मचायो र भारतको मुम्बईमा जहाँ ताज होटल आज छ त्यसको अगाडि रहेको होटलमा यो चलचित्र देखाइयो र त्यो चलचित्र भारतमा प्रदर्शन हुँदा नेपालबाट पनि व्यापारीहरू गरेर हेर्न गएका थिए तर नेपालमा धेरै वर्षपछि मात्र चलचित्रको निर्माण शुरू भयो फ्रान्सका आगस्ती लुमेर र लुई लुमेरले बनाएको सिनेमा अमेरिकामा एवीसी कम्पनी शुरू भयो अमेरिकन बायोग्राफ कम्पनी जिसमें थोमस एलवाइ रिशन मार्क सीनेट थोमस एस ईंकन डीडब्ल्यू ग्रिफिथ, अर्थ डेविड वाक ग्रिफिथ संबद्ध थे डेविड वाक ग्रिफिथ ती व्यक्ति थे जिसने में पहलोपटक सिमा कथा जस्त सास रोकी रोखी भिनेमा रोकी रोकी अढ़न पर्च नया सिद्वांत उपन करें नाटक होना चलचित्र हो अर्थात दृश्यको नजिक पनि पुग्नुपर्छ टाढा पनि पुग्नुपर्छ भनेर उनले क्लोजअप भन्ने प्रविधिलाई अप्नाए जसलाई हामी आजकल सिनेमामा टेलिभिजनमा विशेष गरेर समाचारमा क्लोजअप देख्ने गर्छौ आज गरिने सबै कुराकानी लिखित नभएका हुनाले कहीँ कतै तलमाथि भए म क्षमा चाहन्छु यद्यपि म अरू कार्यक्रम पनि लिखित त बोल्दिन तर आज पनि स्मरणका आधारमा भनिरहेको हुनाले कहीँ कतै साल सम्वध गलत भएमा प्राविधिक नेता शशीन्द्र गौतमले मलाई माफ गर्नुहुनेछ तपाईँले क्षमा दिनुहुनेछ कार्यक्रमको शुरूआतमा नेपाली चलचित्रको गर्व र सम्पूर्ण नेपालीप्रति समर्पित यो डेढ़ सय वर्ष पुरानो लोकलयको लोकगीत यसलाई पहिलो पटक स्वीडेनका इडियन मार्गरले र त्यसपछि पोखराका दुर्गा बहादुर परियारले संकलन गर्नुभएको थियो र झलकमान गन्धर्वको स्वरमा चलचित्र मायापृतिबाट हे बरै दसी धारा पुनरो आमा दसी धारा पुनरोए आमा बाँची पठाउ तस्विर खिच कस्तो देखि भावी ari ma lila thai ma lau ho jura ka tulya kyuni bhabire ari ma lila thai ma lau ho ju द लान्दी खोइ छोरा भल्न बाबा ली स्वद लान्दी खोइ छोरा भल्न रना जी तैसन भन् दिए रना जी तैसन भन् दिए नाना जी तैसन भन् दिए आमा ली स्वद लि खोइ छोरा भल्न आमा ली स्वद लि खोइ छोरा भल्न रै फुल्यौ भन्दिए रजा है खुल्यो भन्दिए दाजेली सोधलाजी खोइ भाइ भनलन दाजैली खोइ भाइ भनलन अँ सै पढ्यो भन्दिए पढ्यो भन्दिए भाउजूले स्वतिपि खोइदेवर भन्द सोधलि खोइदे भन् खी कान्दि का खी काका भन्द भाइली सोतला खोइदा जै भन्न भाइली सोतला खोइदाय भन्न घेरामा परे भन्दिए घेरामा परे भन्दिए दिदीले स्वतलित खोइ भाइ भनिन् दिदीले सोतलित खोइ भाइ भनिन् माइतु घटे भन्दियो माइतु घटे भन्दियो बहिनी स्वतलित खोइदा जा भनिन् बहिनी स्वतलित खोइदा जाई भनिन्ली घट्यो भन्दि ली घट भन्दिए सोराति खै भङ्ग छोराली खैबा भङन टोपि झिक भन्दिए टोपि झिक भन्दिए छोरी सन्दित खैब भङ छोरी सन्दित खैबा भङ Best painting from the wykornamed S mould snowfall Triae lodis ceramyr Triae lodis ceramyr Backogra �und Chris utta hatu Gramya Huangdiaya Tan agua Tanganyam साथी सोलाली खैलाउरे भन्न साथी सोलाली खैलाउरे भन्दन् माया मार भन्डिए माया मार भन्दिए बटौली कुराैमा सारा पैसा कु छैन सारा पैसा कु छैन स्वापी स्वर के हुई घर बस्नी काटो गोली मरी शीस काटियो गोली ले रन में पड़े मरीला झलकमान गन्धर्वले नेपाली चलचित्र मायापृतिको लागि गाउनुभएको यो गीत पछि उहाँले चलचित्र तृष्णाको लागि पनि कालैको कालो पैया गाउनु भएको छ उनकै पिता दुर्गा बहादुर परियारले संकलन गरेको यो गीत गोर्खाका कालीबहादुर गन्धर्वले पनि संकलन गरेको दावी गरिएको छ यद्यपि यो गीत जनजीवनको एउटा हिस्सा बनेको विश्वको पहिलो सिनेमा ए, ए ट्रेन अराइभल टु स्टेशन भारतको मुम्बईको होटल ताजको अगाडि रहेको होटल वाटसनमा 1896 को छयानब्बेको अक्टूबरमा ल्याएर देखाइयो त्यही होटल वाट्सन हो जहाँ नेपाली मूलका संगीतकार श्रीराम सिंह ठकुरीले भारतको पहिलो राष्ट्रगान जनगणमन अधिनायक संगीत, जन अधिनाय संगीत गरेर बेलायतका एलिजाबेथ दितिया र जर्ज पञ्चमलाई सुनाएका थिए र यसपछि नै राष्ट्रगान पारित भएको थियो होटल वाटसनकै अगाडि रहेको होटल ताजमा विश्व प्रसिद्ध चित्रकार नेपाली मूलका लक्ष्मण श्रेष्ठको महँगो पेन्टिङ झुण्डिएको छ होटल ताजमा छब्बीस एघारमा हमला हुँदा लगभग धेरै कुराहरू ध्वस्त भए तर लक्ष्मण श्रेष्ठको त्यो पेन्टिङ सुरक्षित रहयो र त्यहाँ कार्यरत चार नेपाली जो भान्सामा थिए ती पनि सुरक्षित रहे बम्बईमा तर हिजो दिन हिजोको दिन बम्बईको भिवण्डीमा आठ नेपालीको देहान्तको दुखद खबर आइपुग्यो बम्बईसँग हाम्रो अनेक किसिमको सम्बन्ध छ नेपाली चलचित्रको शुरूआतका गीतहरू रेकर्डिङ बम्बईमै हुन्थे र रा नेपालका राजा महेन्द्र जो फ्रान्समा भ्रमण गरेर फर्केपछि बम्बई आइपुग्दा उनलाई बम्बईमा उनकै सुरक्षा अधिकृत शेरबहादुर मल्लका साथीसँग भेट भयो हिरासिंह खत्रीसँग र यसपछि महेन्द्रले नेपालमा पहिलो फिल्म आमा बनाउने पहल गरे र आमा भारतमा बनेको मदर इण्डिया र रूसमा बनेको मदरसँग मिल्दोजुल्दो भए पनि तर त्यो नेपालकै व्यवस्थासँग सुहौँदो कथामा बनेको थियो र प्रचार प्रसार डिभिजन राष्ट्रिय निर्देशन मन्त्रालयले बनाएको त्यो फिल्ममा शिवशंकर भुवन थापा र चैत्यदेवी सिंहले अभिनय गर्नुभएको थियो भने चित्रकार उत्तम नेपाली लगायत थ्रप्रै अलाकार अभिनय करे निजी क्षेत्र बनाये पेहल फिर माइतीघर उन्नीस सौ पैसठी डिसम्बर में यह फिल्म रिलीज होम समू हजार 2021 साल पशी न आज नेपाली सिनेमाको इतिहास पचास वर्ष पुरानो भएको छ र नेपालको पहिलो वृत्तचित्र श्री पाँच महेन्द्रको बयालिसौं शुभ जन्मोत्सव बनेको पनि साठी वर्ष भएको छ हामी विश्व सिनेमाको एक सय उन्नाइस वर्षको इतिहासको कुराकानी गर्दै गर्दा हाम्रो सिनेमाको इतिहास चाहिँ पचास भन्दा बढ़ी पुगेको छ निजी क्षेत्रबाट बनेको पहिलो फिल्म सुमनाञ्जली फिल्मको माइतीघरको गीतलाई राख्नेछौ यो गीत गाउनका निम्ति यहाँबाट नारायण गोपाल मुम्बई जानुभएको थियो आफ्ना मित्र प्रदीप रिमालका साथमा मुम्बईमा वहाको स्वास्थ्य खराबी भएको कारणले उहाँले अन्तिम घड़ीमार यो गीत गाउन सक्नुभएन र यस गीतलाई गाए केसीडी काधिजा प्रबोध कुमार डे अर्थात जसलाई मन्ना डे नामबाट चिनिन्थ्यो चलचित्रमा दुई किसिमका गीत हुन्छन् पार्श गीत र पृष्ठ गीत र यो पृष्ठ गायन थियो मन्नाडेको स्वरमा शब्द किरण खरेलको संगीत जयदेवको फिल्म माइती डमाई दिमा ज्वाला गुमसिएर जुन जल दी छटपटाई तारा देखी तरसी जगी ला छाली दिन छे बाछो भो संसार किरण खरेलका गीतहरू मन पराउने श्रदे श्रोताहरूलाई साह्रै मनपर्ने गीतमध्ये पर्छ यो मना डेको स्वरमा जयदेवको संगीतमा जयदेव भारतीय चलचित्र उद्योगमा सचिन देव वर्मनका सहायकका रूपमा प्रवेश गरेका थिए र जीवनभर उनले एउटा पलङ र एउटा हार्मोनियम भन्दा बढ़ी केही जुटाउन सकेनन् र उनले सामान्य जीवन बिताए र बम्बईमै उनी स्टार होटल हलका अगाडि बस्थे र त्यही भेटे उनले धेरै नेपाली गीतकारहरू प्रदीप रिमाल अनि त्यस्तै गरी रत्नचन्द्र थापा र फेरि उनले नेपाली गीतहरू गरे झलझली जल आँखामा कस्तो बस्यो पिरती कति राम्रो यो प्यारो कन्जन कञ्जनजंघा दिन कस्तो जिन्दगी सस्तोस्ता गीतहरू उनले संगीत गरेर नेपाली संगीतलाई धेरै ऋणी बनाए आजको कार्यक्रम शुरूआत हुनु अघि हामीलाई के शुभकामनाहरू प्राप्त भएका थिए बाला ढकालजीको दाजु अजर अमर गीतको पर्खाईमा बस्ने बानी नै पर्यो र त्यसैको पर्खाई गरिरहेको छु यहाँ राखिने जानकारी सुन्न सधैँ आतुर रहन्छ यूएसए कुन ठाउँ उहाँले उल्लेख गर्नुभएको छैन तर उहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ प्रेम नारायणजी लेख्नुहुन्छ सिनेमामा समर्पित आजको अजर अमर गीतहरू सुन्न छुटाउने त कुरै भएन विश्व सिने जगत अनि नेपाली सिनेमा र सिनेमा संगीतको केही हदसम्म भए जानकारी पाउने तीव्र प्रतीक्षा कुरिरहेछु अजर अमर गीतहरूलाई रामपुर तर हाल भने यूए आबुधाबी प्रेम नारायणजी हुनुहुन्छ कमल कार्कीजी पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीलाई डाक्टर सतरा मातेले पनि कार्यक्रम शुभारम्भ हुनु अघि शुभकामना पठाउनु भएको थियो प्राध्यापक डाक्टर समत कुमार बस्तीले पनि शुभ सांगीति यात्रा भनेर सन्देश दिनुभएको छ उहाँले दुई दिन अघि गजलका शिखर पुरूष मिर्जा गालिबको कार्यक्रम सम्झना स्वरूप गर्नुभयो काठमाण्डुमा कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो पोखराबाट दुर्गाबहादुर शाह बाबाले पनि शुभेच्छा पठाउनु भएको छ र हाम्रो ट्वीटरमा विशेष गरेर बुटवलबाट भू मान्छे लेख्नुहुन्छ सर पोखरामा रेडियोको लागि किन सारङ्गी बज्न छोड्यो शीर्षकको लागि झलकमानको घर गएको याद आयो साथै तपाईंसँगको प्रथम भेट अन, अन्नपूर्णमा भनेर लेख्नु भएको छ र भू मान्छेले नै बटौलीको बजारमा चार पैसाको ला छैन भन्ने गीतको पंक्ति पनि उदृत गर्नुभएको छ र त्यसै गरिकन चिन्तन सुस्ताले पनि बहिनीले सोर्लिन्ने खै दाजु भनिलिन् कसैले घटयो भनिदिए र रमाइलो कुरा र अद्भुत कुरा यो लोकगीतमा पहिलो पटक उर्दू शब्दको प्रयोग भएको छ आमैले स्वर लिन्ने खोइ छोरा भन्लान रजा है मिल्यो खुल्यो भन्दिनो, रजाको अर्थ हुन्छ उर्दूमा कुनै पनि विदाको स्वीकृति अर्थात रजामन्दी रजा यसरी रजा लोक नेपाली लोकगीतमा आजभन्दा सय वर्ष अगाडि प्रयोग भएको पाइएको छ नेपाली चलचित्रको कुरा गर्दा हाम्रो चलचित्र श्यामश्वेत चलचित्रबाट रंगीन चलचित्रमा प्रवेश गरिरहँदा विश्व चलचित्र अद्भूत इतिहासबाट गुज्रिरहेको थियो 1895 सय 28 मा लुई लुमायर र लुमायर ले मुख चलचित्र बनाइसकेको इतिहासपछि चलचित्रको उध्योग फ्रान्समै घुमिरह्यो र फ्रान्समै उन्नाइस सय दुईमा जर्ज मेलिय नामका जादुगरले दस टाउकी मैला भन्ने सिनेमा बनाए त्यो सिनेमा प्रदर्शन हुने क्रममा त्यति सिनेमा हलमा क्यामेराको रील सहित क्यामरा पनि लगेर फिल्म देखाउनु पर्ने हुँदा उनले किनिटो स्कूप नामको त्यो क्यामरा घुमाउँदै गर्दा त्यसको ज्वलनशील पदार्थले त्यो रील घुम्दा घुम्दै हलमा आग लागि भएर अस्सी भन्दा बढ़ी मान्छे मरियो जसरी हिजो हामीले जना नेपाली मरेको दुःखद खबर सुन्यौं त्यो अस्सीजना मान्छे मरेको घटनापछि सिनेमा देखाउन प्रतिबन्ध लगाउन थाल्यो सिनेमा खतरनाक चीज रहेछ जा, मान्छे जहीँ तै मर्ने रहेछन् भनेर सिनेमा प्रतिबन्ध लागेपछि फ्रान्स नयाँ कला जन्माउने एउटा राष्ट्रको रूपमा चिनिन्थ्यो फ्रान्सबाट सिनेमा बनाउन विस्तारै कम भयो र ती जादुगरले पनि हात झिके जर्ज मेलियले त्यसपछि फेरि सिनेमा अमेरिकामा सर्यो र अमेरिकाबाट धेरै फिल्म कर्मीहरूले प्रवेश गरे जसमध्ये मैले अघि नाम लिएको थोमस एल्वा एडिसन थोमस एच इंक मार्क र त्यसपछि मार्क सिनेटकै कम्पनीबाट हाँस्य कलाकार चार्ली च्यापलिन आए जसलाई पहिले चार्ल्स पेन्चर चैप्लिन चिंथियो उन्नी पहला गंभीर किसिम का भूमिका करथे पशी उनी हास्य कलाकार का रूप में आए उनको लवरो उनको हैट और उनको कोट निके प्रसिद्ध भार्ले चैप्लिन आए पी विश्व का धरे नेता चीन का मऊतेस्टु तेगरी भारत जवाहरलाल नेहरू अूस का, का स्टालीन चार्ले चैप्लिन प्रशंसक भय तर रूसको पनि एउटा महत्वपूर्ण भूमिका के छ भने लेनिन जब आफ्नो निर्वासित जीवन जुरूसमा बिताउँदै थिए उनी भूमिगत अवस्थामा थुप्रै अंग्रेजी फिल्म हेर्थे त्यति बेला फिल्ममा भाषा हुँदैनथ्यो सम्वाद हुँदैनथ्यो त्यो मुख चलचित्रको समय थियो र लेनिन फिल्मबाट यति प्रभावित भए उनले पछि सन् उन्नाइस सय एकीकरण भइसकेपछि नेशनलाइज भइसकेपछि उनले तीन निर्देशक बर्तोभ जिगोभा अनि आइजेन्स्टाइनलाई सिनेमा सम्बन्धी निर्माण कामको लागि संस्था खोलिदिए यसरी रूसमा फेरि सिनेमाको विकास भयो हामी सिनेमाको चर्चा गरि नै रहनेछौ अब दोस्रो गीत छ नेपाली संगीत जगत्की स्वर किन्नरी अर्थात स्वर सम्राज्ञी अरू लामाकोशोर शान्ति ठटालको संगीत र मनबहादुर मुखियाको शब्द श्याम चलचित्र परालको आगोबाट नेपाली सिनेमा भारतबाट बन्न शुरू हुँदा डिबी परियारले राजा हरिश्चन्द्र बनाएको भन्ने कुराको दावी छ तर राजा हरिश्चन्द्र नेपालमा ल्याएर प्रदर्शन गरिएको कुनै इतिहास छैन तर कालमा साई नेपाल चलचित्र संस्थानका महाप्रबन्धकले त्यो चलचित्र किनेर त्यति बेला हजारमा किनेर दरबारमा बुझाएपछि त्यो चलचित्र फर्किएन भन्ने घटना पाइन्छ तर भारतमै उन्नाइस सय तेह्रमा दादासाब फालकेले बनाएको सत्य हरिश्च्र भारतको पहिलो फिल्म हो भने नेपाली फिल्म पहिलो भन्नलाई हामीसँग अहिले आमा र घर बाहेक अन्य उदाहरण छैनन् तर प्रवासबाट विशेष गरेर भारतीय भूमिबाट देवकोटा चलचित्र संघबाट निकेतनबाट प्रताप सुब्बाको निर्देशनमा बनेको यो परालको साहित्यिक कृतिमा आधारित पहिलो फिल्म थियो यसमा चामे र गौथलीको कथा र गीतको एक पंक्ति गुरूप्रसाद मैनालीको रचना र बाघे पंक्तिलाई मनबहादुर मुखियाले पूरा गर्नुभएको थियो अब अर्को गीत छ चलचित्र कान्छीबाट यो गीत बजाउनु अघि गी प्राविधिक मित्र शशीन्द्र गौतम मेरो सल्लाह भएको थियो सम्भवत यो अझ रम्र गीतमा बज्ने सबैभन्दा लामो गीत, लाम गीत हुनुपर्छ नौ मिनट लामो यो, यो गीत छ तर यो गीतको नौ वर्ष पुरानो होइन करिब उन्नाइस वर्ष पुरानो एउटा इतिहास पनि छ नेपाली चलचित्रको यस्तो पहिलो गीत हो जुन गीतका लागि गायकले सर्वश्रेष्ठ गायकको पुरस्कार पाए तर जीवनभर उनी त्यो पुरस्कार कहिले पनि लिएनन् र यो नेपालमा आयोजना भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट गायनको पुरस्कार पाएको गीत हो कान्जी फिल्मबाट नारायण गोपालको सोर चेतन कार्कीको शब्द गोपाल इन्जनको Yeah, I'm a काही खुशी को कतै कही कतै निरास संखा, जतै थ न कुनै जन्ती न दुलहा राजा न त कुनै डोली नै कस्तो विदा रुन्छ आमा बाबु साथी समाजा। यो जन्मेको धरती यो खेलेको आँगन बिर्सेर जाने कहाँ हो कहाँ कलकत्ताको भाइब्रेसनमा रेकर्ड भएको यो गीत नारायण गोपालको स्वरमा रेकर्ड हुँदा जति मान्छे मौन र स्त थिए चलचित्रको काम बम्बईमा हुँदै गर्दा यो गीत सुनेपछि भारतकी चर्चित गायिका स्वर सम्राज्ञी लता मंगेशकरले यो आवाज कसको हो मलाई भित्रैबाट हल्लाइदियो भनेर उनले आफ्ना सेक्रेटरी गजानन्द भोसलेलाई भनेका थिए र यो सन्देश नारायण गोपालको देहान्त हुँदासम्म पनि हामी गाई पुग्न सकेन किनकि हाम्रो समाचारको सञ्जाल नै साह्रै छ तर जब नारायण गोपालले एघारजना निर्णायकले उनलाई यो सर्वश्रेष्ठ गायकको पुरस्कार घोषणा गरियो तर मंचमा पुरस्कार पाएपछि यो गीत गाउनुपर्छ भन्दा नारायण गोपालले मलाई पुरस्कार नै चाहिँदैन भनेर यो राष्ट्रमा आयोजना भएको पहिलो राष्ट्रिय चलचित्र पुरस्कार बहिष्कार गरे यो गीत थियो चलचित्र काञ्चीबाट निजी क्षेत्रबाट फिल्म बन्न थालेपछि बनिएको यो पहिलो फिल्मको गीतका बारेमा शैलेश सिंहले लेख्नु भएको छ वा संविधान नबनेर के भयो र यस्तो गीत त हाम्रो देशमा पहिले बनेको रहेछ नि सम्पूर्ण श्रष्टालाई धन्यवाद र विशेष गरेर अझ रमर गीतलाई भनेर त्यसै गरिकन आज कार्यक्रम प्रसारण भइसकेपछि हामीलाई अमेरिकाबाट केही प्रतिक्रियाहरू प्राप्त भएका छन् हरि ढकाल लेख्नुहुन्छ प्रकाशदाई शुभ सन्ध्या दाई यो कार्यक्रमको म नियमित श्रोता हौ कार्यक्रम सुन्दा कहिले त म विदेशमा छु भन्ने पनि बिर्सिन्छु कार्यक्रमलाई नाम जस्तै अजर अमर बनाउन तपाईँको मेहनतलाई मान्नै पर्छ कार्यक्रममा बज्ने गीतहरू अजर अमर त छन् नै यसबाहेक केही विशेष छन् त्यसै गरिकन धनीराम ढकाल लेख्नुहुन्छ झलकमान गन्धर्वज्यू्यूले गाउनु भएको मायाप्रीति चलचित्रको बावैले स्वर्लिने बोलको गीत धेरै सुन्न पाइयो साथै यस गीतसँग जोड़ी अर्को रोचक क्रा सुन पाइय दाईलाई धन्यवाद के योग गीत प्रयोग शब्द विदेशी संकलक हु बेखा थे हो दाजू सोध गीत विदेशी संकलक ने होने ईडियन भन्ने स्वीडेन एकजना महिला लोक गीत संकलन करने क्रम में झलकमानले भापले गाउन भाई का कालीबहादुर गन्दर्व को स्वरला उहां स्वीडन को म्यूजियम में श्रोचित राख्स भाहौक पुस्तक में उल्लेखित उहाँको पुस्तक साण्डस अफ नेपाल भन्ने काठमाण्डुमा पाइन्छ पनि र यो गीतका बारेमा रमाइलो कुरा यो गीत काठमाण्डुको न्यू रोडस्थित फोटो कन्सनको स्टुडियोमा रेकर्ड भएको थियो झलकमान गन्धर्वले पहिले रेड नेपालमा गाईसक्नु भएको यो गीतलाई पुनः उहाँकै आवाजमा अलिकति उहाँको उमेर गइसकेपछि रेकर्ड गरेको हुनाले कही कही उहाँको स्वरमा दमको प्रभाव पनि छ अब हामी गर्छौं आजको ट्वीटरमा मेन्सन भएको विश्वमा पहिलो चलचित्र बन्द मान्छे किन हाँसे चलचित्र संसारकै एउटा नयाँ कला थियो त्यति बेला तर त्यो कला आउँदा मान्छे किन हाँसे भन्ने कुरा बडा रहस्यमय छ यसबारेमा हामी चर्चा गर्ने नै अब यसपछि अर्को गीत छ यो गीतलाई राख्नुभन्दा अगाडि यो गीतको सानो सन्दर्भ उठाउन चाहन्छु यो गीत हो चलचित्र कुमारी, कुमारी नेपालको प्रथम रंगीन चलचित्र विजय बहादुर मल्लको उपन्यास कुमारी सभामा आधारित कथा हो यसमा नायक साइलेन्ट र नायिका चैती देवी सिंह जो चैती देवी सिंह नेपालमा रंगमं अध्ययन गर्ने रंगमंचमा अध्ययन गरेर एमए को लेभलसम्म पुग्ने पहिलो महिला हुनुहुन्थ्यो भने उहाँले नेपालको पहिलो चलचित्र आमा भन्ने फिल्ममा आमाकै भूमिका निर्वाह गर्नुभएको थियो र कुमारीमा उहाँले कुमारीकै भूमिका निर्वाह गर्नुभएको थियो यस चलचित्रमा शिवशंकर र चन्द्ररा शर्माले संगीत गर्नुभएको थियो किरण खरेलको शब्दमा पहिलो पटक गायक मानिकरत्नले गाउनुभएको यो गीत पूल पूल थे, फुल फुल खोजेथे मुटुको फुल बारेमा कति फुल फुल खोजेथे मुटु अजर अमर गीतहरूको कार्यक्रमको अन्त्यमा यहाँलाई स्पष्ट गरिदिउ विश्वको पहिलो चलचित्र ट्रेन अराइबल टू स्टेशन भन्दाखेरि मान्छे किन हाँसे भने ट्रेन ठूलो एउटा बाघ जस्तो दर्शकतिर आउँदै थियो र क्यामेरा सानो बिरालो जस्तो रेललाई हेर्दै थियो त्यति बेला पत्रिकामा कस्तो कार्टुन छापिएको थियो भने बिरालोले बाघलाई खाँदै अर्थात सानो क्यामेराले रेललाई कैद गर्दै गरेको थियो बेङ्ग्य थियो आज सिनेमा सानो क्यामेरा भए पनि यसले संसारलाई खाइसकेको छ अब सिनेमाको युग बनिसकेको छ हामीलाई फेसबुकमा रतन चन्दले लेख्नुभएको छ जुन दिन यो कार्यक्रम प्रसारण हुन्छ त्यो दिन मनमा अनौठो रौनक आउँछ नेपाली संगीतको महत्व छँदैछ लोचन भट्टले पनि पुण्य शर्माले र पोखराबाट दुर्गाबहादुर शाह बाबाले र सिकागोबाट बाला ढकालले यसै गरी के गर्नु मा केही केही मेन्सनहरू गर्नुभएको मध्ये रमाइलो द्वि पंक्ति उद्ध गर्न चाहन्छु उमेश सिक्देल प्रवेश लेख्नुहुन्छ वास्तवमै लामो रहेछ छोरीको जन्म र छोरीको जन्म मात्र हिँड उमेशजी दुःख पनि लामै थियो नेपाली समाजमा त्यसै गरिकन अनुक्रम लेख्नुहुन्छ नारायण गोपालको गीतले अति भावुक बनायो साथै पुराना दिनहरू याद आयो भनेर लेख्नुभएको छ यो गीत बज्दै गर्दा प्राविधिक शशीन्द्र गौतमले पनि आसुने नै आउलाग्दो छ भनेर भन्नुभएको थियो यही चरणलाई यही थाँती राख्दै अब हामी आज कुमारी सिनेमा सिनेमासम्म आइपुगेका थियौँ बाँकी अंशलाई भोलिलाई थाँती राख्दै आज कार्यक्रमबाट बिदा माग्छौ भी चा कालज नेपाली गीतहरूको सविशेष प्रस्तुति आजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज